है हेलो आई नमस्ते प्रियाम जस्ट फ्रेन्डजी लिएर आज पनि हामी आइसकेका छौँ तपाईँसँग रमाइलो कुराकानी गर्नको लागि म छु अनिमा प्रतीक्षा र तपाईँ सँगै छु म सम्झना हामी प्रत्येक दिन आउने गर्छौँ बिहान एघार बजी खबर सुनिसक्नु भएको छ देश विदेशका घटनाक्रम र खेल गर्नुहोस् शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तीस र पाँच त्रिसठी तिन सय तेत्तिस बिलकुल तपाईँको लागि रूपमा को साथी हुनुहुन्छ भनेर साथीहरूले थाहा नै पाउनु भएको छ भन्दै थिएँ म भन्दै थिएँ तिमीले सुरुमै भन्यो ल मन टेक्निक रूपमा रहेर चाहिँ एकदमै फुल्ली रूपमा सपोर्ट गर्नु भएको छ टेक्निसियन पार्टनर बेच्न हुनुहुन्छ अनि अनि हामी दुईजना छौँ र तपाईँ आउनुभयो भने तपाईँ पनि हामीसँगै हुनुहुन्छ जस्ट फर इन्जोयको एपिसोडमा आज पनि हामी तपाईँसँग रमाइलो कुराकानी गर्ने उद्देश्यले उपस्थित भइसकेका छौँ विश्वको जुनसुकै कुरामा रहेर पनि सुन्न सक्नुहुन्छ हामीले भनिसकेका छौँ प्रोग्राम जस्ट फर इन्जोए चाहिँ बिहान एघार बजेको अर्पण खबर पछि लगभग लगभग तपाईँको साथमा हामी बाह्र बजीसम्म रहने गर्छौँ र यति बिचको समय चाहिँ मात्र तपाईँको हो फोन डायल गर्नुहोस् हामी प्रत्येक दिन आउने गर्छौँ र हामीले प्रत्येक दिन चाहिँ एउटा टपिकमा कुराकानी गर्ने गरेका छौँ हामीले कुन चाहिँ टपिक आज म प्रत्यक्षलाई सोध्छु हामी कुन टपिक आज ल्याएका छौँ नभन साथीहरूलाई सुनाइदेऊ आज कुन टपिक ल्या छौ भन्दा पनि त्योभन्दा पहिला साथीहरूसँगै कुराकानी गरौँ त्यस पछाडि सम्झनाले आफै भन्छ अरे क्या <laughs> ओहो भनेपछि पालो घुमाइफियो मलाई नै आए, ल ठिकै छ कोही साथी हुनुहुन्छ अरे लाइनमा विष्णुजीको सारा उहाँलाई स्वागत गरिहाल्छौँ हेलो के, नी लं। नी लं जी के, के खाले निलमजी थाहा तर निलमजीकै मुखबाट म सुन्न चाहन्थेँ कि तीलमजीलाई बिर्सिने कुरै भएन नि एति ढيري माइजु गर्नुहुन्छ हैन एकदमै अनि निलम हजुर के छ त नि हालखबर हजुर ठीकै छ हैन आज गर्मी भइरहेको छ तर घाम पनि धेरै चर्क्या छैन त्यही पनि कस्तो गर्नुभ्या छ नि ब्यालेन्स दिएछ म कुरा गर्नै पाइन फेरी पछि फेरी आउँछु है त ओके नमस्ते अनिलम भन्नुन्थ्यो अलिकति हामी मोबाइलमा चाहिँ पैसा सकियो रे समझेन है अ फेरि के समस्या पर्छ के लाइनमा हुनुहुन्छ उहाँलाई स्वागत गरौ हजुर नमस्कार अनि के भन्नु खोज्दैछालो भन्नाले सबै घाम लागि टलापुर घाम बढिरहेको छ बित्तिकै गएर चिसो पानी खानु है कति सित्ती अनि हामी एउटा टपिक लिएर आएको छ तर प्रतिष्ठाले भन्न मानेन है तर म चाहिँ भनिदिन्छु सुन्नुहुन्छ के गरेको हो है भनेर कसरी थाहा पाउनुहुन्छ कसरी महसुस गर्नुहुन्छ जे भए पनि केहीमा केही केही न केही चिजमा चाहिँ पिठा गरिरहेको हुनसक्छ कुनै न कुनै तपाईँहरूले आफ्नो कामको प्रशंसा गरिरह हुन्छ आफूलाई डाइरेक्टली नभने पनि उसको साथी मार्फत चाहिँ ओहो तिमीले यस्तो गरेको चाहिँ उसलाई मन पर्छ रे भन्ने म्यासेजहरू केही न केही हिंस पाइरह हुन्छ क्या जस अनडाइरेक्ट रूपमा भए पनि उसले माया मन पराउने मान्छेले चाहिँ कतै कतै रूपबाट प्रशंसा गरिरहेको पाइन्छ माया गर्ने अब दुई तिनजना केटीहरू एकदम छन् रे मन पराउँछन् रे खुब माया गर्छन् रे सबै तिनैजनाले तपाईँलाई माया गर्छु भन्छन् रे तर तिनैजनाले चाहिँ मलाई साँच्चीहरूले एकदम ट्रु लभ गरेको हो यसले चाहिँ मलाई ट्रु लभ गर्छ यसले चाहिँ खासै गर्दैन भन्ने हुन्छ नि खासमा चाहिँ तपाईँ के कुराले चाहिँ एकदम प्रभावित हुनुहुन्छ कसरी चाहिँ थाहा पाउनुहुन्छ एकदम पोइन्ट आउट गरेर भन्नुहोस् तिनवटै <laughs> खासै मन खास मन पराउने चाहिँ को भनेर त चिजले पनि गाह्रै पुग्ला नि त्यस्तो भएर चाहिँ त्यही त तपाईँलाई चाहिँ कसरी होइन होइन पक्कै पनि यसले चाहिँ मलाई साँच्चै नै माया गरेकै हो तो तो को है यतिको गर्छु भने यसले त पक्कै माया गरेकै हो नि भनेर चाहिँ यसलाई कसरी छुट्याउनु हुन्छ जस्तै अब अहिलेको होइन निकै पनि पछाडि यो अहिले पछाडि समयमा चाहिँ निकै मायाको चर्चा हुने गर्छ आज एकजनासँग भोलि अर्कोसँग यस्तो क्रममा चाहिँ तपाईँलाई कस्तो कस्तो हुन्छ नि कस्तो बानी व्यवहोर गर्दाखेरि कस्तो बिहेभियर हुन्छ नि त्यो देख्दाखेरि चाहिँ कसरी थाहा पाउनुहुन्छ माया गरेकै हो मेन माया गर्ने मान्छेले चाहिँ एनी टाइम अब फोन गरिराख्ने बढी भन्दा बढी समय चाहिँ आफूसँगै बिताउन खोज्ने अब आफ्नो प्रशंसा गर्ने थोरै पनि अरूसँग कुरा गर्यो भने ऊ रिसाउने रुइदिने नबोल्ने त्यही कारणले गर्दाखेरि चाहिँ अब अलिकति भनौँ न रुने खालको टाइप हुन्छ नि त्यसले चाहिँ सही माया गर्छ कि भन्ने बुझिन्छ किजीको मन पग्लियो त्यो पनि होला है तर भरतजी अनि रोइदिन भने चाहिँ माया नगरेको हुन्छ त अनि ठिकै छ भरतजीलाई त्यस्तो लाग्छ नि आफ्नो विचार सुनाउनु भयो त्यसको लागि धन्यवाद भरतजी फेरि फेरि पनि आउँदै गर्नु होला अहिलेको लागि शक्तिरबाट थियो निलम पुरा-कुरा कुराकानी हुन सकिन एकजना फटाफट कुरा गरिहाल्छौँ टपिक लिएर आएका छौँ कस्तो भने माया कसैले कसैलाई मन पराउनु कसैले कसैलाई मन पराउँछु अथवा आफ्नो साङ्केतिक शब्दहरू अथवा आफ्नो भनौँ न सान्तिक साङ्केतिक कुनै पनि कुराले माया गर्छु भन्ने कुरा मान्छेले महसुस गरिन्छ किनकि अब जो मान्छे आफू धेरै नजिक हुन्छ उसँग बोलिन्छ उसँग हिँडिन्छ अब मुखले भन्न सकिरहेको पछिरहेको हुँदैन क्या माया गर्छु म तिमीलाई माया गर्छु मन पराउँछु भन्ने कुरामा अलिकति दुविधा पनि आइरहेको हुन्छ किनभने एकदम क्लोज साथी भएर हुन्छ तर क्लोज साथी नै आफ्नो माया प्रेममा पनि परिणत भइरहेको हुन्छ किनकि उसको हरेक एक्टिभिटिज लिएर अब आफ्नो हुन्छ नि जो मान्छेसँग मजाले बोलिन्छ हाँसिन्छ त्यही नै अलिकति होइन र भनौँ न मान्छेले यसले मलाई माया गर्दैछ मन पराउँछ भन्ने कुरा बोलिरहेको छु नजिक भएर बोलिरहेको छु हाँसिरहेको छु उसले महसुस गरिरहेको हुन्छ कि मलाई उसले नै मन पराइरहेको छ माया गरिरहेको छ म नजिक भइ पनि रहेको छ तैपनि मसित कुरा गर्दाखेरि होइन दिदी सुन कस्तो हुन्छ भने साङ्केतिक भन्नाले पनि यो अहिलेको सिचुएसन के कुनै त्यस्तो ठुलो रूप नराम्रो पनि होइन होइन त्यसले अब नराम्रो गर्छ भन्ने पनि कुरामा नि छुइनँ होइन कसैले कसैलाई मन पराउन पाउनु नै सबैभन्दा ठुलो कुरा हो क्या अब फुलफुलै ठाउँमा भएको मरा त घुमिहाल्छ होइन त त्यो पनि हो तर निलमजी तर कुरामा यस्तो पनि हुन्छ नि क्लोज फ्रेन्ड पनि हुन सक्छ तर पनि केही न केही कुराले अब थाहा भइहाल्छ नि अब हिँडिरहेको तपाईँहरू दुईजना नि प्रतिक्षा दिदी र सम्झना दिदीहरू दुईजना कति मिल्नुहुन्छ होला सायद अब मेरो इक्जाम्पल मिलिरहनु भएको छ तर पनि प्रतीक्षा दिदीलाई अब सम्झना दिदीले मलाई सम्झना दिदीले मलाई कतिको गर्छ यताउता हिँड्छ मसी त केही न केही तपाईँहरूमा केही न केही के के कुरा त हजुरलाई केही भइहाल्छु साथीहरू हुनुहुन्छ अनि अङ्किता सन्जु मिना होइन अञ्जना अनि सुन्नु मेरो स्पेसल साथीहरू हुनुहुन्छ क्या मलाई मैले फोनमा कुरा गरेको सुनिरहनु भएको होला सायद कुनै ठाउँमा बसेर उहाँहरू हुनुहुन्छ पवनजङ भण्डारी भरत तर कहिले पनि नरिसाउनु होला साम्तिनु मन नगर्नु होला भन्न अनि त्यस पछाडि मेरो स्पेसल एकजना बहिनी हुन्छ निरु बहिनी चितवनको उहाँलाई सम्झिरहेको छु अब यस्तै हो समय Okay, निलमजीको सम्पूर्ण साथीहरूलाई निलमजीले धेरै धेरै धेरै सम्झनु भएको छ भनेर मैले पनि भनिदिएँ है त निलमजी हाम्रो लागि पनि तपाईँ सम्झिनुभयो उहाँ एकदमै ह्याप्पी मुडमा हुनुहुन्छ यहाँले सम्झिनु भयो है निकै खुसी देखिनु भएको छ यहाँबाट हुन्छ निलमजी आजको लागि चाहिँ छुट्टिन्छौँ फेरि फेरि पनि आउँदै गर्नु होला है त नमस्कार तपाईँ सुन्दै हुनुहुन्छ छोटो समयमा नै लोकप्रिय हुनु सफल रेडियो रेडियोहरू पनि हन्ड्रेड फोर पोइन्ट फाइभ मेगा हर्छ अगाडिबाट बिस्नु जुकी सारा फिर लाइनमा हुनुहुन्छ उहाँलाई स्वागत गरिहाल्छु हजुर नमस्कार अदर दर्शन नमस्ते दर्शन नमस्ते गुड मर्निंग का बाथु गुगल दे हुनुहुन्छ अ दर्शन नमस्ते अब उनी भनि आए है हैट्रिक नै भएन त बाबा शक्तिखुरबाट आज किनस्थ हैट्रिक भइराछ है शक्तिखुरबाट को भन्नु भयो अलिकति स्पष्ट सुनिँदैन मैले पवनजंग भन्दैरी नीलामेन भरत पार्टनर पवनसँग भन्दैरी है पवनजी के साल खबर एकदम ठीक छ हान पिन भयो आज दिदी भैसकेला वर्षको प्रोग्राम सुन्दै हुनुहुन्छ हो त्यही त हाम्राको साथीहरूले धेरै नै माया गर्नुहुन्छ कि हामी पनि सहभागिता देखेर है पवनजी अब फटाफट कुरा गरिहालौँ न है आज हाम्रो एउटा के भन्नुभयो हजुर दिजु हाम्रो टपिकमा चाहिँ थोरै आफ्नो विचार राखिदिनुहुन्छ अह त्यही त यहाँनिर चाहिँ भवनजीसँग पुरा कुराकानी हुन सकिनँ प्रोग्राम जस्ट फर इन्जोय सुन्दैन होस् हामी निकै इन्जोय गरेर आएको छौँ आशा चाहिँ यहाँले पनि इन्जोय गरिनु होला प्रोग्राममा हामी निकै मिठा मिठा मिठो एकदम रोमान्टिक खालका गीतहरू सुन्ने गर्छौँ विष्णुजीले अगाडिबाट प्ले गरिसक्नु भएको छ निकै मिठो सङ्घ नाच्नुहोस् हामी पनि र फेरि फोन डायल गर्दै गर्नुहोस् सुन्ने सपूर्ण पाँच त्यो र पाँच्दै तिन फोन डायल गर्दै गर्नुहोला यो गीतपछि हामी फेरि पनि आउनेछौँ इन्जोय त्यही सङ्घ तो सब कुछ कोही हाम्रो प्रतीक्षा चाहिँ कता चाहिँ प्रतीक्षा तिमी कता चल्छौ भनेर त म त यहीँ चलिरहेको छु नि गीतमा यस्तो मजा नै प्रोग्राममा चलियो प्रोग्राम जसपुरन्जुमा फेरि पनि हार्दिक स्वागत छ यो मिठो गीत सुनसु नै र प्रोग्राम जसपुरन्जुमा त भाइकी हुन्छ तिन सय बत्तिस भयो है एकछिनमा नम्बर भन्छु कि साथी लाइनमा स्वागत नमस्कार आफ्नो राखिहाल्नु कसले अब आफ़ धेरैजना आफ्नो चाहिँ प्रशंसा गर्ने गुणगान गाउने उसको पर्सनलिटी यस्तो बोल्ने स्टाइल यस्तो छ ऊ एकदम मलाई मनपर्छ उसको बारे अब कुनै एउटा मन पराएको हो भन्ने हुन्छ र गुण न्युटनको ताल सम्बन्धी पहिलो जस्तो त्यस्तो नियम छ नि त्यो संसारमा गएर तर यो माया रवन पवनजीलाई कसरी होइन मलाई पक्कै ट्रिभल गरे होइ भनेर कसरी थाहा पाउनुहुन्छ भनेर विचार सोच्दैछु मलाई सही माया गर्ने हो मेरो लागि प्राण त्याग्छ अनि माया त के भने मायामा त अथा शक्ति हुन्छ अथा भनौँ mm -hmm. न एउटा सङ्कल्प हुन्छ दृढ हुन्छ त्यसको mm -hmm. लागि त जसरी पनि पाउनको लागि त जे पनि गर्न सक्यो परिवारसँग विद्रोह गर्न सक्यो uh -huh. आफ्नो जीवनसँग विद्रोह गर्न सक्यो सम्झिनको लागि उठाइदिएर सहयोग गर्नुहुने रिलम भरत अनि यी अपरेटिस सम्पूर्णलाई चाहिँ अहिले शेयरिङ गर्न चाहन्छु दिजु। ओके हामी चाहिँ स्पेसिअली अबपछि नि गेस ए पवन जीलाई सुन्न्न चाहन्छौं। अलिकलाई छिटो न नमस्कार। अ जी नमस्कार। प्रोग्राम जस फ्रान्जाइज सुन्दै हुनुहुन्छ अनिबाट मौसम जना अनि <Totoodle> म प्रतीक्षा। हामी बोलिरहेका छौं र टेक्निकल सपोर्ट मिलेको छ हामीलाई विष्णु जीको फेरि पनि कोही साथी लाइनमा हुनुहुन्छ उहाँलाई स्वागत गर्छौं। हजुर नमस्कार। हेलो हेलो के हो सम्झेर मेरो बोली नपुग रहेछ व्यवहार छ नि त फर्स्ट इयर भने सम्झना क्लास क्लासभन्दा उबर जानु भएको छैन भनेर कतिमा पनि हाल्नु भयो त है अनि सुचिलो हजुर खानपिन भयो कि भएको छैन कति ढिला भयो त नि बाह्र बजार दिइरहेको छ अनि सुशील आज हामी के टपिक्समा कुरा गरेका थाहा छ नि है सम्झना को होइन के टपिराखेका छौँ भने आज सुशीलजी यहाँलाई चाहिँ कसरी लभ गर्छ होइन माया गर्छ भन्ने कुरा चाहिँ कसरी थाहा पाउनुहुन्छ गरेको प्रश्न फेरि हामीलाई फिर्ता गरिदिनु भा सुशीलजी भन्नुहोस् न तपाईँलाई चाहिँ कसैले माया गर्छु भन्ने कुरा चाहिँ कसरी थाहा पाउनुहुन्छ होइन भनिरहन्छ कसैले म तिमीलाई माया गर्छु भन्ला होइन कसैले केही भनिरहेको अवस्थामा होइन उसले पके पनि मलाई साँच्चै नै माया गरेको हो है भनेर भित्री मनबाट चाहिँ यहाँ कसरी चाहिँ महसुस गर्न सक्नुहुन्छ एक्टिभिटिज भने चाहिँ कस्तो एक्टिभिटिजले चाहिँ तपाईँलाई प्रभावित गर्छ अथवा भनौँ उसले चाहिँ साँच्चै नै मलाई चाहिँ होइन माया गरेकै हो है भनेर चाहिँ कसरी थाहा पाउनुहुन्छ मलाई भन्दा पनि जोकैलाई भनौँ न होइन मानिलियो हाम्रो सुशीला नै भन्दा के फरक परेर ल अहिलेसम्म छैन त्यस्तो तैपनि कुरा गर्दैमा के जान्छ र होइन गरेको कुराहरूलाई कसरी हेर्छ होइन अहिले त फेरि अब यस्तो माया गर्ने भन्ने त्यो प्रचलन एकदम बढिरहेछ कि प्रपोज गर्ने अनि एउटा एकदम बढिरहेछ होइन तै पनि अब हाम्रो सुशीलाई अब दुई तिनजना लेडिजहरू जो हुनु साथीहरू उहु म तिमीलाई माया गर्छु भन्छ र एउटा एउटा अति माया गर्छु म तिमी मिना बाँच्नै सक्दिनँ भन्छ अर्कोले फेरि केही भन्छ होला तिन मध्ये चाहिँ तपाईँ कस्तो कसरी महसुस गर्न सक्छ प्रभावित पार्छ होला हाम्रो सुशीलाई अहिलेसम्म छैन त्यस्तो अब चाहिँ के अब भयो भने कस्तो <laughs> ल ठिकै छ धेरै खुल्नु भएन खुसी लाग्यो आउनुभयो जी होस् अन्तमा डेलिगेसनको कसको लागि हुन्छ सुशील आउनुभयो अहिले भनी सुशील हुनुहुन्थ्यो कृष्ण मन्दिरबाट भन्नुभएको थियो सुशीलजीले अलिक खुल्नु भएन खुलेर कुरा गर्नु भएन तैपनि आफ्नो भ्यू त भयो तपाईँ यति बेला प्रोग्राम जस फ्रो इन्जोय सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण हन्ड्रेड फोर गरेर साथसाथै यति बेला तपाईँले हामीलाई इन्टरनेट अनलाइनको डब्लु रेडियो अर्पण कम लगन गरेर पनि विशेष कुनाबाट सुनिराख्नु भएको छ प्रोग्राम जस फर्डजमा हामी तपाईँसँग कुराकानी गरिरहेका छौँ हामी प्रत्येक दिन आउने गर्छौँ बिहान एघार बजेको अर्पण खबर बसी लगभग लगभग तपाईँको साथमा हामी बाह्र बजीसम्म रहने गर्छौँ र प्रत्येक दिन छुट्टै छुट्टै टपिक लिएर तपाईँसँग भेटघाट गर्ने क्रममा हामी आउने गर्छौँ आज पनि हामीले एउटा टपिक लिएर आएका छौँ तपाईँलाई स्पेसली कसले माया गर्छ भन्ने कुरा तपाईँले कसरी अनुमान लगाउन सक्नुहुन्छ निकै नै सजिलो र समय सान्दर्भिक प्रश्न भनौँ तपाईँ टपिक तपाईँको लागि आज राखेका छौँ यदि तपाईँ आउन चाहनुहुन्छ भने डायल गर्नु सुने सबभन्दा र पाँच त्रिसठी चाहिँ कल गर्नुहोला र हामी प्रोग्राममा निकै नै मिठा खालका निकै रमाइलो रमाइलो खालका गीतहरू पनि तपाईँको लागि राख्ने गर्छौँ र अवश्य मिठोसँग बस्दैछ यहाँको लागि राख्दै एकदमै मिडिया कस्तो रमाइलो लागिरहन्छ सुन्दाखेरि होइन अब अगाडि बढायो भने त झन् कति रमाइलो होला है सम्झना यो गीत तपाईँको लागि राख्छौँ त्यस पछाडि फेरि आउँछ तिम्रो मुस्कानको खुसी खुशी कहाँ छा सृष्टि कहाँ छ या टाइफाइड ज्वरो जस्ता रोगहरूको वरिष्ठ डाक्टरहरूद्वारा निशुल्क उपचार भइरहेको जानकारी गराइन्छ साथै आवश्यकता अनुसार मेडिकल औषधि पनि उपलब्ध गराइन्छ सम्पर्क आयुर्वेद उपचार केन्द्र यनेस्फरमा खैरहनीचार नयाँ रोड पर्साद चितवन होलिल्यान्ड जाने मोडमा फोन नम्बर अन्ठानब्बे चार बाहन्न प्रत्येक शुक्रबार वरिष्ठ आयुर्वेदिक डाक्टरबाट उपचार भइरहेको सहरर्ष जानकारी गराउँदछौ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 प्रोग्राम तपाईँ सँगै छु म प्रतीक्षा र तपाईँ सँगसँगै यहाँ सधैँ हुनुहुन्छ छोटो समयमा नै लोकप्रिय हुन सफल रेडियो रेडियो अर्न एक सय चार थुप्रो पास भएका हजुर सँगै तपाईँ हामीलाई इन्टरनेट लाइनमा पनि डब्लु डब्लु डब्लु डट रेडियो अर्पण डट कम लगिन गरेर विश्वको जुनसुकै कुनामा रहेर पनि सुन्न सक्नुहुन्छ प्रोग्राम जस्ट फर इन छोई र हामी प्रत्येक दिन आउने गर्छौँ प्रत्येक दिन छुट्टा छुट्टै भिन्न भिन्न खालका टपिकमा यहाँहरूसँग कुराकानी गर्ने गर्छौँ र आज पनि हामी एउटा टपिक लिएर तपाईँको मासमा कुराकानी गरिरहेका छौँ भइरहेको छ रमाइलो त त्यसै पनि हुनुहुन्छ प्रत्यक्ष म भएपछि <laughs> स्वागत गरी नमस्कार नमस्कार, नमस्कार।, नमस्कार। को एकदम हामी पनि भयो त भनेपछि के घरमा बस्ने आफ्नो कतिको सुन्नुहुन्छ मेरो विचारमा कसैले माया गर्छ भन्ने कुरा चाहिँ एकदम सजिलो कुरा हो जस्तो लाग्छ कि यताउता भन्नुभन्दा पनि त्यतिकै अनुभूति थाहा हुन्छ व्यवहारले थाहा हुन्छ यो नै भन्ने हुँदैन त्यो पार्टिकुलर अब कस्तो सोच्छ भने मान्छेको व्यवहार भनेको तपाईँको दिमागको उपज हो कि तपाईँ कस्तो सोच्नुहुन्छ त्यही अनुसार व्यवहार तपाईँलाई मनपर्ने मान्छे आउँछ कि तपाईँले गर्ने व्यवहार तपाईँलाई मन नपर्ने मान्छे आउँछ गर्ने व्यवहार छिट्टै हुन्छ होइन यो कुरा चाहिँ कस्तो हुन्छ भने एक एक सेकेन्डमा थाहा हुने कुरा हो कि यसले मलाई माया गर्छ कि गर्दैन भन्ने कुरा छिटो पनि गर्नु भएन एक सेकेन्डमा थाहा हुन्छ मैले भन्नु खोजेको त्यो थाहा चाहिँ हुन्छ कि जति यो शब्दमा व्याख्या गर्न त्यो कस्तो हुन्छ नि त्यो फिलिङ्स नै त्यो बाजिरहेको हुन्छ कि त्यो उसले उसले बोल्ने तरिका प्रशंसा तर थाहा चाहिँ हुन्छ माया गरेको जो फिल चाहिँ हुन्छ त्यो थाहा जुन छुट्टै पर्खाएको हुन्छ कि हाम्रो ढाकारामजीलाई माया गर्ने मान्छेको डा चाहिँ ल उसले चाहिँ मलाई माया गर्ने रहेछ भनेर ठ्याक्कै थाहा पाउनुहुन्छ त्यो पनि ढाकारामजी ठिकै छ आफूलाई माया गर्ने मान्छेहरूले कति गर्छ कसले के गर्छ कसरी बोल्छ कसरी व्यवहार गर्छ भन्दा थाहा भइहाल्छ कामै भएन नि त संसारै चलाउनु छ त्यसैले है थाहा नभएर भयो त है हजुर ल ठिकै छ आफ्नो विचार राखिदिनु अलिकति एकैछिन भए पनि रमाइलो पनि भयो है ल ठिकै छ तपाईँको सहभागिता आउँदै आगामी दिनहरूमा पनि रहोस् आजको लागि पनि बिदा हुन्छ है त ल नमस्कार ढाकाधामजी हुनुहुन्थ्यो यति बेला डुम्री चोकबाट भन्दै हुनुहुन्थ्यो है पहिला सङ्घ सुन्यो हो के गर्ने विष्णुजी ल ठिकै छ है अब त फोन चाहिँ खै अह तपाईँहरूसँग कुराकानी हुँदैन ऊहो हात जोड्नु भयो विष्णुजीले पनि हामीले पनि नमस्कार गर्नु पर्यो रे गीत सुनेर बिदा मागौँ भनेको बिदा मागेर गीत सुन्नु पर्ने छैन त्यस्तो होइन हामीले धेरै साथीहरूलाई सोध्यौँ होइन कसरी थाहा पाउनुहुन्छ भनेर वास्तवमा अब छोटो भनौँ सम्झनाले चाहिँ माया गरेको कसरी थाहा पाउँछ म भन्दा पनि प्रतीक्षाको सुन्छु सुरु सुरुमा त्यसपछि मेरो आउँछ मैले त माया गरेको कसरी व्यवहारबाट बोलीबाट अनि त्यसपछि आफूलाई कतिको केयर गर्छ त्यो केयरहरू हुन्छ नि हरेक कुराबाट थाहा पाउँछु मैले था, चाहिँ विशेषतः मैले आफूलाई चाहिँ ख्याल गरेँ भने वास्तवमा मलाई माया गरेको भन्ने बुझ्छु एकदमै माया भन्ने चिज अद्भुत छ एकदमै प्रिय शब्द हो माया माया भन्ने शब्द कसलाई पुग्छ र मायाले होइन नि कि मायाको खाँचो सबैलाई हुन्छ माया चाहिँ अझै गरिरहोस् भन्ने अपेक्षा सधैँ हुन्छ माया गर्नुहोस् र सधैँ मायामा अडेको छ संसार माया गर्नुहोस् बुझेर गर्नुहोस् है सबैलाई माया गर्नुहोस् कसैलाई हेला नगर्नुहोस् भन्न चाहन्छु म चाहिँ यति मात्र भन्छु है र यति जस्तो म प्रोग्राम सुनेर साथ दिनुभयो यहाँलाई धेरै धेरै धन्यवाद र हाम्रो कार्यक्रममा सहभागिता चलाउनु भयो सत्यखोरबाट निलम्ची र सत्यखोरबाटै भरोसा ढाकारमजी त्यसै गरी कृष्ण मन्दिरबाट सुशील धिताल चाहिँ आउनुभएको थियो यहाँलाई फेरि फेरि पनि आउँदै गर्नुहोला भन्न चाहन्छु र धेरै धेरै धन्यवाद पनि दिन चाहन्छु आइदिनु भयो प्रोग्राममा र अबभरि चाहिँ हामीलाई टेक्निकल सपोर्ट दिने मित्र विष्णुजीलाई चाहिँ फर अनि प्रतीक्षा एकचोटि गुड बाई बाई खबर फुर्सती की हसी तू है जो भी थी कमी तू है तू है मेरा तू है मेरा कुछ मैं जानो ना इतना बस मुझे पता है। आ, है मेरा। रेडियो और पॉइंट एक से चार थुपलो पांच मेगा हार्ट